र्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण सँगै इन्टरनेट लाइनमा डब्लू डट रेडियो अर्पण डट कमबाट पनि संसारभरे केही साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सम्झना राष्ट्रिय मकै बाल्य अनुसन्धान कार्यक्रमका संयोजक डाक्टर केशव कोइरलाले उन्नत जात र प्रविधिको बारेमा थाहा नहुँदा मकै उत्पादनमा कमी आइरहेको बताउनु छ उहाँले उन्नत जातका बीज र उत्पादन प्रविधिबारे कृषक अनभिज्ञ रहँदा मकै उत्पादनमा कमी आइरहेको बताउनु हो चितवनको रामपुरमा हिजोदेखि सुरु भएको मकै बाली खेती प्रवृत्ति सम्बन्धी तिन दिने अन्तर्क्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कोइरालाले आवश्यक खाद्यान्नमध्ये 25 प्रतिशत मकै बाटो पूर्ति हुँदै आयको बताउनु भयो कोइरालाका अनुसार तराई र भित्री मधेसमा बढी मकै उत्पादन हुने गर्दछ कोइरालाले नेपालमा मकैको उत्पादन औषधमा दुई प्रति हेक्टर रहेको र छयासी दशमलव खाद्यान्नको रूपमा प्रयोग हुने गरेको जानकारी दिनुभयो कोइरालाले बेउशुद्ध राम्रो भए मात्र उत्पादन राम्रो हुने भएकाले कृषकलाई बेज उत्पादनमा ध्यान दिन सुझाव दिनुभयो अन्तर्क्रियामा चितवनसहित नलपरासी मकवानपुर तनहुका कृषक व्यवसाय र अनुसन्धानकर्ता गरी पैँतिसभन्दा बढीको सहभागिता रहेको छ हालसम्म नेपालको मात्र भूगोल हेरेर चौबिस जातका मकै सिफारिस गरिएको छ पोसिलो एक मनोकामना तिन मनोकामना चार मनोकामना पाँच मनोकामना छ र जातका बिउलाई सिफारिस गरिएको छ अन्तर्क्रिया कार्यक्रममा सहभागीलाई मकै उत्पादन सम्बन्धी वृत्तचित्र समेत देखाइएको थियो अन्तर्क्रिया अन्तर्गत आज चितवन पर्सी मकवानपुरका आज चितौंड भोले मकवानपुर में मकई बाली को स्थलगत अध्ययन समेत गई कार्यक्रम जानकारी द चितोनमा डेंगू रोगबाट बस्नको लागि लामखुट्टे नष्ट गर्ने अभियान सञ्चालन गरिने भएको छ डेंगूबाट बस्नको लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्न लागि जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ आगामी सोमबारदेखि छब्बीस गतिसम्म अभियान सञ्चालन गर्न लागेको जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो उहाँका अनुसार पहिलो चरणमा भरतपुर नगरपालिकाको सबैवटामा अभियान सञ्चालन हुनेछ निजी तथा वसिय माध्यमिक विद्यालय अर्गनाइजेसन प्यापसन चितौलले हरेक वर्ष प्रदान गर्ने प्याप्सन अवार्डबाट यसपालि चितोनका सात सय नब्बे विद्यार्थी सम्मान गरेका छन् भरतपुरमा एक का का कार्यक्रमको का का आयोजना गरी चितौन जिल्लाका सामुदायिक र निजी विद्यालयबाट विशिष्ट श्रेणीमा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीलाई सम्मान गरिएको हो सर्वप्रथम हुने दुई छात्र र एक छात्रालाई भने नगदसहित सम्मान गरिएको प्यापसन चेतनका अध्यक्ष बेलबहादुर गुरुङले जानकारी दिनुभयो चितौन रत्नगरका स्काई राज्य रोच्चमा विकास दवाड़ी र हिमालयन छात्र प्रकाश चौधरीलाई जनहई पन्ध्र हजार र सनराइज बोर्डिङके छात्रा दिपा गुरूङलाई नगद दस हजार प्रमाणपत्रले सम्मान गरिएको रत्नगरमा हिजो स्तन क्यान्सर सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ प्रत्येकघाट महिलामध्ये एकजना महिलामा हुने स्तन क्यान्सर सम्बन्धी समस्यालाई मध्यनजर गरेर सो कार्यक्रम आयोजना गरिएको हो उक्त कार्यक्रममा स्थानीय क्यान्सर यसको लक्षण यो रोग लाग्न नदिने उपायहरू र यो रोग लागेकाले गर्नुपर्ने कार्य सम्बन्धी श्रोत व्यक्ति क्यान्सर अस्पतालका डाक्टर मणिषराज लाखेले सहभागी महिलाहरूलाई जानकारी गराउनु भएको थियो लायन्स क्लब अफ चितौन राइनो सेटीका अध्यक्ष दीपक खनालको अध्यक्षतामा भएको कार्यक्रममा रत्नगर ज्येष्ठ का अध्यक्ष विश्वास श्रेष्ठ लियो क्लब रत्नगरकी अध्यक्ष लोसे जोशीले स्वागत मन्तव्य राख्नु भएको थियो सितोोनको शिवनगर गाविसलाई साक्षर गाविस घोषणा गरिएको छ एक हजार सात सय अठासी घरधुरी रहेको सो गाविसमा साक्षर अभियान सञ्चालन भएपछि आठ सय तीनजना साक्षर बन्न पुगेका छन् विश्व ज्योतिष सामुदायिक अध्ययन केन्द्र शिवनगर र शिवनगर गाविसको सक्रियतामा सो गाविसलाई साक्षर गाविस घोषणा गरिएको हो शिवनगर चार सूर्य नगरका उनासत्तरी वर्षीय ताराबहादुर कुवरले गाउँमा अनौपचारिक कक्षा सञ्चालन भएपछि मौका पाएर तीन महिना पढेर अक्षर चिन्ह सक्ने भएको बताउनु उहाँले आफ्ना सबै छोराछोरी पढेको समेत पढ्न मन लागे नै बुढेसकालमा पढेको बताउनु भयो के वृद्ध महिला नन्दकली कडेलले अक्षर चिनेपछि सहर बजार जाँदा समेत साइनबोर्ड पढ्न सक्ने मोबाइलका अङ्क थिच्न जान्ने भएको बताउनु भयो सामुदायिक केन्द्रका संयोजक भुवानी पौडेलले गाविसमा सञ्चालन भएका तेत्तिसवटा अनौपचारिक कक्षामा पुरुषको सङ्ख्यामा कमी भए पनि महिलाहरूको उत्साहजनक सहभागिता रहेको जानकारी दिनुभयो शिवनगर गाविसलाई साक्षर गाविस घोषणा गर्न चार खर्च लागेको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो जारी रमाकान्त शर्माले जिल्लाबाटै निरक्षरता अनुमूलन गर्ने अभियान जारी रहेको बताउनुभयो सोगामीसम्म पाँचवटा सामुदायिक विद्यालय चारवटा सस्तागत विद्यालयमा करिब एक हजार आठ सय विद्यार्थीहरू अध्ययनरत छन् कक्षामा सहजीकरण गर्दै आउनुभएकी विष्णु विकले पुरूषहरू आफ्ना बुहारी नाति नातिनाहरू छिमेकी बसेर पढ्न नखोजेपछि उनीहरूको सङ्ख्यामा भने कमी आएको बताउनुभयो ओडा प्रहरीकाले वीरता बीरगन्ज र सामुदायिक प्रहरी सेवा केन्द्र कुम्ला कुम्भ हाल टोलको संयुक्त आयोजनामा हिजो सुरक्षा सचेतना तथा नागरिक प्रहरी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ स्थानीय श्री राष्ट्रिय मावि नगोवा पर्साको प्राङ्गणमा आयोजित अन्तर्क्रिया कार्यक्रमको पर्साका प्रहरी परिषदको पैताम्बर अधिकारीले उद्घाटन गर्नुहुँदै अपराध नियन्त्रणमा समाजको भूमिका महत्त्वपूर्ण रहेको कुरामा जोड दिनुभयो उहाँले सानो लोभ लालचमा फस्दा ठुले दुर्घटनामा फस्न सकिने हुँदा विशेष गरी सीमा क्षेत्रका बासिन्दालाई अपराधिक तथा तस्कर गिरोहले लोभ लालचमा परिच परिचालचलन गर्न सक्ने हुँदा त्यसतर्फ चनाक हुन आग्रह गर्नुभयो कार्यक्रममा प्रोजेक्टर मार्फत महिला तथा बालबालिका हिंसा चोरी डकैती लाग औषधको सार प्रसार दुर्घटना लगायतका विषयमा स्थानीय बासिन्दाहरूलाई सचेत गराइएको थियो सामुदायिक प्रहरी सेवा केन्द्र कुन हालटोल वीरगंजका अध्यक्ष प्रदीप चौरसिया तको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ पर्साका सभापति के शी लामिसाने राष्ट्रिय मावि नगोवाका प्रधान राम राजु यादव समाजसेवी देवनाथ चौरसिया ट्राफिक प्रहरी निरीक्षक अर्सुन नानाभाड वडा प्रहरी कार्य वृद्धका प्रहरी निरीक्षक रविन्द्र पौडे लगायतका व्यक्तिहरूले आफआफ्नो मन्तव्य प्रकट गर्नुभएको थियो मकवानपुर प्रहरीले लागौ औषधसित दुईजनालाई पक्राउ गरेको छ प्रहरीले हेटा नगरपालिका घाँडा थाना भन्स्याङ बस्ने कतिस वर्षीय विकेश बानिया र तेइस वर्षीय जंग राणालाई प्रहरी नियन्त्रित गरी लागरेक्स र पाँच बोतलसहित पक्राउ गरेको हो ना सत्रप सा सात शून्य नम्बरको मोटरसाइकलमा आइरहेका उनीहरूलाई सूर्यमाई तिनस्थित अस्थायी ता प्रहरी पोस्ट रातो माटेमा प्रहरले गर्दा कोरेक्स बरामद भएको थियो अब पालो अर्पण झिनावाजको अर्पण झिनावाजमा हाम्रो प्रश्न छ नेकपा माओवादी तोकिएको समयमा निर्वाचनमा भाग लिन तयार भए सर्वदलीय सम्मेलन गर्न सकिने उच्च स्तरीय राजनैतिक समितिको निर्णयप्रति तपाई के भन्नुहुन्छ ए सहमतिको प्रयास त बे सर्वदलीय सम्मेलन सर्वोपरि होइन र सी षड मात्र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 ट्राफिक खबरको साथमा डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर एक सौ चौचित फोन नम्बर शून्य छ पैसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस स्थानीय समाचारको अन्त्य बाँछौ तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको का आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनहोला हामीलाई सम्झने फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय पच्चिस र पाँच त्रिसठी तीन सय तीस फ्याक्स नम्बर शून्य छपन्न पाँच त्रिसठी तीन सय एकतिस इमेल इन्टरनेटको सुविधा छ भने इमेल पनि टन में डब्ल्यू डब्लू डब्ल्यू डट रेडियो अर्पणम संसार भर एक बिहान सात बजे अर्पण स्थानीय समाचार सकियो नमस्कार